पूर्वकोशीको राजनीति मैले पूर्वकोशीका साथीहरूसँग सम्पर्क गर्न थालेँ आफ्नै कार्यक्षेत्र भएको हुनाले क्रान्तिकारी साथीहरूसँग भेट्न त्यति गाह्रो परेन मेची कोशीका कमरेडहरूलाई जिल्ला जिल्लामा सिलाखोजे जस्तै गरी भेला गर्दै हामीले भारतको सिलगढीमा प्रान्तीय कमिटीको सम्मेलन आयोजना गऱ्यौँ त्यसबगत सम्मेलनमा आउनु ज्यान खतरामा राख्नु सरह हुन्थ्यो हु। त्यस्तो अवस्थामा पनि पहाडबाट साथीहरू क्रान्तिकारी भावना लिएर सम्मेलनमा भाग लिन आउनुभयो भारतीय कम्युनिस्ट पार्टीको बङ्गाल प्रान्तीय कमिटीले सम्मेलन गर्ने थलो प्रदान गर्नुका साथै आवश्यक स्वयंसेवकहरूको पनि व्यवस्था गरिदिएको थियो दार्जिलिङ जिल्लाका कमिटीले पनि ठुलो सहयोग गरेको थियो कानो सन्याल भारतको नक्सलवादी आन्दोलनका प्रखर नेता स्वयंले खटेर हाम्रो सम्मेलनमा निकै मद्दत गर्नुभएको थियो मस्कोमा सन् उन्नाइस सय साठीमा भएको कम्युनिस्ट तथा मजदुर पार्टीहरूको विश्व सम्मेलनपछि पुष एक गतेको काण्ड भएकोले तुलसीलाल दरभङ्गामा बस्नुभएको थियो दरभङ्ग प्लेनमले तुलसीलाललाई पूर्वाञ्चलको इन्चार्ज बनाएको थियो हामीले त्यसै हैसियतमा उहाँलाई बोलायौँ उहाँ आएर सम्मेलन अवधिभर बस्नुभयो सम्मेलनको मुख्य विषय नै राजा महेन्द्रको फौजी तानासाको विरोधमा मेची कोशीभरिका क्रान्तिकारी कमरेडहरूलाई कसरी सङ्गठित गर्ने तानासाका विरुद्ध यस क्षेत्रमा आन्दोलन कसरी उठाउने यिनै विषयमा गम्भीर छलफल भयो रायमाझी गोटले अख्तियार गरेको घुमाइफिराई राजाको तानासाई समर्थन गर्ने नीतिको सम्मेलनमा खुल्ला विरोध भयो हामीले राजाको फौजी शासनको विरोधमा शान्तिपूर्ण रूपले दरिलो सङ्घर्ष चलाउने अठोट गर्यौँ भूमिगत रूपमा पार्टीको सङ्गठनलाई सुदृढ गर्ने निर्णय गरियो प्रान्तीय कमिटीको चयन गर्नुका साथै सचिवालय पनि बोलाइयो पूर्व कोशी कमिटीको सचिवमा म निर्वाचित भएँ सचिवालय सदस्यमा रामप्रसाद खनाल जनार्दन आचार्य मोहन पोखरेल र गोपाल प्रसाई छानिए पूर्व कमिटी भनेपछि हाम्रो हौसला बढ्यो तुलसीलाल र मैले यो अभियान सबै क्षेत्रमा चलाउनुपर्छ भन्ने सल्लाह गऱ्यौँ त्यसपछि हामी दुईजना दरभङ्गा आयौँ दरभङ्गामा रामजनम चौधरीको आफ्नै घर थियो उहाँकी कान्छी श्रीमती चेरी त्यहीँ बस्नुहुन्थ्यो रामजनम पहिला काङ्ग्रेसमा हुनुहुन्थ्यो पछि कम्युनिस्ट पार्टीमा लाग्नुभयो रामजनम जमिनदारका छोरा धेरै सम्पत्तिवाला जनकपुरवासी हुनुहुन्थ्यो उहाँ विचारमा दृढ नभएकाले ढुलमुल गर्ने स्वभाव थियो हामीसँग हुँदा राजाको कदमको विरोध गर्नुहुन्थ्यो कमर शाहसँग हुँदा उतैतिर ढल्किन खोज्नुहुन्थ्यो जस उहाँले हामीलाई निकै मद्दत गर्नुभएको थियो हामीले उहाँकै निवासमा पश्चिम कोशी प्रान्तीय पार्टीको सम्मेलन बोलायौँ त्यस क्षेत्रका प्रख्यात नेता जयगोविन्द शाह दृढतापूर्वक राजाको फौजी शासनको विरोधमा उभिनु भयो उहाँकै दृढ अडानको परिणामस्वरूप त्यस क्षेत्रका धेरै लडाकु साथीहरू हामीसँग उभिना आउनुभयो यसरी पश्चिम कोशी प्रान्तीय कमिटीको पनि पुनर्गठन भयो यसै क्रममा अरू क्षेत्रमा पनि क्षेत्रीय कमिटीहरू पुनर्गठन हुँदै गए मोहन विक्रम त्यस पश्चिम क्षेत्रका क्रियाशील हुनुहुन्थ्यो सङ्गठन गर्ने सिलसिलामा उहाँ पक्राउ पर्नुभयो पाँचै प्रान्तका प्रतिनिधि सामेल गरी हामीले अन्तर जोन कमिटी बनायौँ जसको सचिवमा तुलसी लाल